शुभ प्रभात रेडियो अर्पण एक सय चार थुप्लो बाँच समसको दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानीमा यहाँलाई स्वागत गर्न चाहन्छु प्रगति कक्षी कामित्र रिजनसँगै म सुजिता कार्यक्रम शुभ बिहानीको यो श्रृंखलालाई तपाईँ रेडियो अर्पण एक सय चार थप्लो पाँच समय तहसँगै इन्टरनेट लाइनको आजको पञ्चाङ्ग तपाईँको आजको दिन के कसरी व्यतीत हुँदैछ आजको राशिफल त्यस्तै रेडियो अर्पण एक सय चार थप्लो पाँच समय तह आज आज प्रसारण हुने कार्यक्रमको सानाकी तथा आज परेको तपाईँको जन्मदिनको शुभकामना कार्यक्रम शुभ बिहानीको थालनी गरौं आजको पञ्चाङ्गबाट विक्रमसम्म दुई हजार एकहत्तर साल साउन 22 गति बिहिबार तदनुसार दुई 2014 चौध असाध सात श्रावण शुक्ल पक्ष एकादशी तिथि बिहान नौ सात बजे उपन्त द्वादशी तिथि जेष्ठा नक्षत्र बिहान पाँच सौ वालिस बजे उपरान्त मूल नक्षत्र वैद्री योग राति दश आठ बजे उपरान्त विष्कुम्भ योग वरिच कर्ण आनन्ददादी योगमा कालयोगग चन्द्रमा वृश्चिक राशिमा बिहान पाँच सौ बजे उपरान्त धनु राशिमा शुभ बेला बिहान सात बजेसम्म यो त भयो आजको पुचाङ्ग वागौत पाएको आजको दिन के कसरी व्यतीत हुँदैछ उनीहरूलाई आजको दिन पारिवारिक सुख सन्तोष प्राप्त हुनेछ प्रेममा सफलता प्राप्त हुने देखिएको छ उनीहरूलाई आजको दिन स्वास्थ्यमा केही समस्या देखिने धन सम्पत्ति हराउने वा चोरिन सक्ने थुन राशि उनीहरूलाई आजको दिन काम गर्ने जोस तथा सागर बढ्नेछ त्यस व्यवसायमा सफलता मिल्नेछ कर्कट राशि कर्कट राशि उनीहरूलाई आजको दिन मान प्रतिष्ठा एवं सामाजिक ख्याति बढ्नेछ साथीबाट सहयोग प्राप्त हुनेछ सिंह राशि उनीहरूलाई आशाको दिन आजको काम पुरा गर्न सकिएला मन प्रसन्न एवं खुसी राशि कन्या राशि उनीहरूलाई आशाको दिन विश्वास गरेको व्यक्तिबाट धोका हुने काममा व्यवधान आउन सक्नेछ तुला राशि उनीहरूलाई आजको दिन धार्मिक कार्यतर्फ अग्रसर भइने सामान्य कुराले मन पिरल्नेछ राशि उनीहरूलाई आजको दिन आर्थिक समस्याले सुताउला सन्तानका लागि चिन्तित बन्नुपर्नेछ धनुशि उनीहरूलाई आजको दिन मनोरञ्जनमा समेत व्यतीत हुने छोटो दुरीको यात्रामा सहभागी भइनेछ मकर राशि मकर राशि उनीहरूलाई आजको दिन स्वास्थ्य समस्याले सताउनेछ समाजमा सम्मान तथा प्रतिष्ठा प्राप्त हुनेछ कुम्भ राशि हुनलाई आजको दिन शत्रुले पनि प्रशंसा गर्नेछन् आर्थिक कारोबारमा सफलता प्राप्त हुनेछ र अन्तिममा मीन राशि रा आत्मविश्वास तथा उत्साहमा वृद्धि हुनेछ नयाँ कामका लागि योजना बन्नेछ यो त भयो तपाईँको आजको राशिफल राशिफलले जे जस्तो भने पनि तपाई आजको दिनमा कुनै शुभ कार्यको थालनी गर्दै हुनुहुन्छ भने त्यसलाई निरन्तरता दिनुहुँला तपाईंले आज शुभारम्भ गर्ने कुनै पनि कामको सफलताको लागि रेठी अर्पण परिवार शुभकामना व्यक्त गर्दछ राशिपालि बहलाको रेडियो अर्पण एक सय चार थुप्रो पाँच समय गाँचबाट आचार प्रसारणमा बेला कार्यक्रमको बारेमा कार्यक्रम शुभ बिहानी र शुभ बिहानी लकत्ती बिहान नौ बजेसम्म तपाई सुनिक शुभ बिहानी र शुभ बिहानी लकत्तै आठ दश बजेदेखि नौ बजीसम्म तपाई सुन्न सक्नुहुन्छ हाम्रो देश हाम्रो गौरव सहकर्मी सुशीलको साथमा र नौ बजेदेखि नौ पन्ध्रसम्म तपाईँ नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ नौ पन्ध्रदेखि दस बजेसम्म कार्यक्रम सिनेमाला सुन्न सक्नुहुनेछ र दश बजेदेखि दश पन्ध्रसम्म तपाईँ सुन्न सक्नुहुनेछ दस पन्ध्रदेखि एघार बजेसम्म सुन्न सक्नु सुन सहकर्मी दिवसको साथमा कार्यक्रम लोकसंकार सुन्न सक्नुहुनेछ एघार दशसम्म तपाईँ अर्पण खबर सुन्न सक्नुहुनेछ एघार दशदेखि बाह्र बजेसम्म सहकर्मी रामुको साथमा प्रोग्राम जस्ट फर एन्ट्री सुन्न बाह्र पक्नुहुन्छ नेपाली एक बजेसम्म सुन्न सक्नुहुन्छ कार्यक्रम बिवटा फोल्डर रहेर गीतहरू सुन्न सक्नुहुनेछ एक बजेदेखि एक दश बजेसम्म तपाईँ सुन्न सक्नुहुन्छ अर्पण खबर र अर्पण खबर लगत्तै एक दशदेखि दुई बजेसम्म अफलाइन सक्ने दुई बजेदेखि दुई दशसम्म तपाईँ सुन्न अर्पण समाचार र अर्पण समाचार लगत्तै तीन बजेसम्म कार्यक्रम अर्पण समर्पणमा आधुनिक गीतहरू गीत सुन्न सक्नुहुन्छ सहकर्मी दिवस तीन बजेदेखि तीन पन्ध्रसम्म तपाई सुन्न सक्नुहुन्छ नेपाल वाणी समाचार र तीन पन्ध्रदेखि चार बजेसम्म कार्यक्रम हाँस्य ब्याङ्क सुन्न सक्नुहुन्छ नमीन दहालको साथमा त्यस्तै ती चार बजेदेखि चार दशसम्म तपाई अर्पण खबर र अर्पण खबर लगत्तै रोसाईमा लोक सुन्न सक्नुहुनेछ पाँच बजेसम्म र पाँच बजेदेखि पाँच पच्चीसम्म तपाई सुन्न सक्नुहुनेछ अर्पण बुलेटिन सुन्न सक्नुहुनेछ र अर्पण बुलेटिन लगत्तै तपाईँले पाँच तीसदेखि छ बजीसम्म जीवनको मार्ग सुन्न सक्नुहुनेछ र छ बजीदेखि छत्तीस बजेसम्म तपाई सुन्न सक्नुहुनेछ नेपाल वाणी समाचार नेपालवाणी समाचार पछि तपाईँ सुन्न सक्नुहुनेछ छत्तीसदेखि सात बजेसम्म अर्पण स्थानीय समाचार सुन्न सक्नुछ र अर्पण स्थानीय समाचार कार्यक्रम अर्पण सुकर्मी दिवसको साथमा साती तपाई सुन्न सक्नु र 8 आठ बजेसम्म तपाईँ सुन्न सक्नु साजा खबर सुन्न सक्नु र आठ बजेदेखि आठ तीस नेपालवाणी समाचार पछि सक्नुहुन्छ आठ पैंतालिसदेखि नौ पन्दम बीबीसी नेपाली सेवा सुन्न सक्नु नौ पन्दि दश बजेसम्म मुक्त मधुरीमा सुन्न सक्नु सहकर्मी रामुपुर साथमा तपाईँले सुन्न सक्नु दश पन्दम तपाईँले सुन्न सक्नुहुन्छ नेपाल एफएम टू दस पन्ध्रदेखि एघार बजेसम्म एघार बजेदेखि भोलि बिहान चार बजेसम्म हामी विश्राममा हामी चार बजेदेखि पाँच बजेसम्म धर्म र विज्ञान प्रवर्शन माला लिएर उपस्थित हुनेछौ पाँच बजेदेखि पाँच तिससम्म तपाईँले विज्ञापन र पाँच तिसदेखि पचपन्नसम्म तपाईँले सात बजेदेखि सात पन्ध्रसम्म तपाईँले अर्पण स्थानीय समाचार सुन्न सक्नेछ त्यसै लगत्तै तपाईँले आठ बजेसम्म बिबिसी से बिहानी सेवा सुन्न सकुनेछ र आठ बजेदेखि आठ दससम्म हामी कार्यक्रम शुभ बिहानी लिएर पुनः उपस्थित हुनेछौ त भयो रेटीहरू चार थुप्रो पाँच समसको 19 घण्टे प्रसारमा प्रसारण हुने कार्यक्रमको बारेमा अब लागौ कार्यक्रम शुभ बिहानीको अन्तिम चरण यानि कि चौथो चरणतर्फ तपाईँको आशा परेका सम्पूर्णको जन्मदिनको शुभकामनामना का शब्द रूपी शुभकामनाहरू आशा प्राप्त भएका छन् आज रत्नगढ़ निवासी प्रति अधिकारीको आशा परेको जन्मदिनको अवसरमा शुभकामना दिने उबा ठाकुर अधिकारी मम्मी कोपिला अधिकारी बैनी प्रियोी अधिकारी र मामा घरको हजुरबा कुकर्ण सिटौला हजुरआमा भवानी सिचौला मामा गोपाल सिचौला र सञ्जय चिटौला हुनुहुन्छ भने कृति माइचुमा कविता सिचौला र दाईहरू सन्देश र सन्दीप सिटौलाले शुभकामना दिनु छ आज परेको रत्नगढ़ निवास प्रति अधिकारीको जन्मदिनको शुभकामना मेरो व्यक्तिगत तर्फबाट तथा रेडियो अर्पण एक सय चार थुप्रो पाँचौं मेगा हजको तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना कार्यक्रम शुभ बिहानीको अन्तिमा आइसकेका छौ कार्यक्रम शुभ बिहानीलाई सुनेर साथ दिनुहुने सम्पूर्णमा आभार पनि आभारी छौ त्यस्तैसम्म प्रविधि म्याजन तर्फ दिन हुनी रिजनलाई धेरै धेरै धन्यवाद कार्यक्रम शुभ बिहानीबाट म सुजिता हमाल विदामस्कार तपाईँको आजको दिन शुभ रहोस्